नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि जगदीश किमिरेको आख्यन सकस को वाचन सुनी गांकस को एघारौं श्रृंखला वाचन सुनौं एघारौ श्रृंखला सम्माद्द्धा रामेप का कथाथा हमी सुनी सकस में अब अगाड़ी के होनौ जगदीश किमिर सकस को बारह श्रृंखला पृष्ठ दुई सयारह आकाशले भन्यो शरदजी हामी जिल्लाभरिका हरेक सरकारी संस्था गैर सरकारी संस्था र विदेशी प्रोजेक्टका कर्मचारी शिक्षक सबैसँग वार्षिक एक महिनाको तलब लिन्छौँ नदिनेलाई कारवाही गर्छौँ हरेक सेक्टरबाट रकम लिने हाम्रो आफ्नै च्यानल छन् तपाईँहरूको च्यानल को हुन्छ त्यो पछि फोनमा बताउँला पहिले रकम ठिक पार्नुहोस् तपाईँहरूले गाउँ खानेपानी बनाउनु भएको रहेछ जैविक मल बनाउने र प्रयोग गर्ने तरिका सिकाउनु भएको रहेछ सफा चर्पी बनाउनु भएको रहेछ सरकारी साक्षरता स्वास्थ्यमा काम गर्नुभएको रहेछ हामीले पनि ती सबै विकास कार्यक्रमहरूको उपयोग गर्यौँ गाउँलेहरू तपाईँहरूलाई राम्रो मान्दा रहेछन् हामीले पनि तपाईँहरूप्रति सकारात्मक सोच राखेकोले अधैसम्म लचिलो भएर तपाईँको निजी स्वैच्छिक चन्दा तोकेका हौँ तपाईँहरूलाई थाहै छ हामीले सिआइएका एजेन्ट आइएनजिओ तिनका एनजिओहरूलाई गाउँ पस्न दिएका छैनौँ हामीसँग सबै सूचना हुन्छ हामीले नै युएनडिपीको प्रोजेक्टलाई गाउँबाट लखेटेको तपाईँको संस्थाले राम्रो काम गरेकोले हामीले तपाईँसँग सहकार्य गर्न चाहेको हाम्रा जनताको निवेदनअनुसार खानेपानी बनाइदिनुहोला र अरू विकास कार्य पनि गरिदिनुहोला चिठी लेखेर पठाउँला फोन पनि गरौँला हाम्रा जनतालाई मागपत्र लिएर पठाउँला कर्मचारीको पहिलो किस्तासँगै तपाईँ तपाईँको संस्थाको अध्यक्ष र सचिवलाई व्यक्तिगत रूपमा तोकेको स्वैच्छिक चन्दाको किस्ता, किस्ता पनि बुझाउनुहोला मैले भनेँ हामीलाई सहयोग गर्ने अमेरिकी संस्थाले अमेरिकी सरकारको एक पैसा पनि नरिने सिद्धान्त छ त्यो सब देखाउने कुरा हो सिआइएले के के गर्छ कसलाई थाहा हुन्छ अमेरिकामा राष्ट्रपति बनाउने काम पनि सिआइएले नै गर्छ उसले जसला चाहन्छ चा त्यसैलाई राष्ट्रपति बनाउँछ अमेरिकाको राष्ट्रपतिको चुनाव त संसारको सबभन्दा ठुलो नौटङ्की हो मैले पक्क परेर उसको कुरा सुनिरहेँ उनले मलाई र कुमारीलाई संस्थागत बाहेक व्यक्तिगत एक एक लाख रुपियाँ चन्दा तोके त्यो रकम हाम्रो वर्ष दिनको तलबभन्दा बढी थियो मैले भनेँ सर हामी त दिन सक्दैनौँ हामीसँग कुनै आम्दानीको स्रोत छैन तर तपाईँहरूको त जना आमदानी छ नि त तपाईँहरूले भविष्यको चिन्ता गर्नै पर्दैन हाम्रो राजा आएपछि सबको भविष्य आफै भन्छ कसैको व्यक्तिगत सम्पत्ति हुनु पर्दैन जनताका सबै आवश्यकता हाम्रो सरकारले पुरा गरिदिन्छ मैले केही भनिनँ उसले थप्यो हामी तपाईँलाई केही काम गरिदिउँला तर तपाईँहरूले यस महान जनयुद्धको लागि नैतिक र भौतिक सहयोग गर्नैपर्छ तपाईँको श्रीमती नर्स हुनुहुँदो रहेछ हामीलाई नर्सको खाँचो छ हामी कहाँ पठाइदिनुहोस् हामी उहाँलाई त्यहाँ दिए जत्तिकै तलब दिएर राख्छौँ तपाईँहरूलाई तो तोकेको चन्दा पनि माफ गरिदिन्छौँ यो महान जनयुद्धमा योगदान गर्ने यस अभूतपूर्व ऐतिहासिक अवसरबाट आफूलाई वञ्चित नगर्नुहोस् मैले भनेको कुरा विचार गर्नुहोस् यसबारे हामी अर्को भेटमा फेरि कुरा गरौँला उसले मेरा पन्जा कराकुरोक हुने गरी हात मिलाएर बिता दियो कोह्रालो लागेपछि सोचेँ आज त बाँचेँ तर भोलि कसरी बाँच्ने होला मैले मन्थली आएर सबै कुरा केसव सब सर र रामेश्वर सरलाई बताएँ हामी विलाकबन्दमा पऱ्यौँ के गर्ने कुनै बाटो देखिएन दुवैतिर बन्दुक दिएँ एकातिर माओवादीका र अर्कोतिर सेनाका कमरेड आकाशको धम्कीका अगाडि हाम्रो केही लागेन मैले अत्यन्त गोप्य रूपमा सबै कर्मचारीसँग सल्लाह गरेँ हामीले हाम्रो संस्थाबाट निजी स्वैच्छिक अनिवार्य चन्दा बुझान लाग्यौँ मैले केशव सरलाई भनेँ अब माओवादीबाट केही समयको लागि बाँचियो माओवादीबाट त बाँचियो होला तर सेनाबाट केशव सरले पनि क्याम्पसका गुरुहरूसँग त्यसै गरे त्यसपछि उनले माओवादीलाई नियमित चन्दा दिन लागे उनी पनि कमरेड आकाशलाई भेट्न गए चन्दा पनि बुझाए रामेश्वर सर भेट्न गएनन् चन्दा पनि दिएनन् मन्थली वरपर उनलाई ज्यान धम्कीका सूचना टागिन लागे उनी डिगेनन् भने मारे मारुन् बाँचेर पनि के गरौँ र मुलुकमा उनले संस्थाबाट राजीनामा दिए केशव सर नयाँ अध्यक्ष चुनिए रामेश्वर सरले मन्थलीको केही जग्गा बेचेर भक्तपुरमा कडेरी किने घर उतै बसाए सरे कहिले प्लेनबाट मन्थली आउनु जानु गर्थे उनका एउटा छोरा डिबी परेर अमेरिका गएका थिए अर्का क्यानाडा छोरी पनि उतै थिइन् श्रीमती बाहेक नेपालमा उनको कोही पनि थिएन भक्तपुर बस्न लागेपछि उनी माओवादी पीडित सङ्घका कार्यकर्ता भए माओवादीले उनलाई घरैमा बसिरहेका बेला गोली हाने मेरो दण्डमा लागेर अपाङ्ग भए उनी वर्षौँ हिन्तु न चिन्तु भएर ओछ्यानमा लडिरहे निकै पछि मरे उनलाई उपचार गर्न कसैले पनि सहयोग गरेन काङ्ग्रेस र एमालेका सरकारहरूले फर्केरसम्म हेरेनन् उनको लासलाई काङ्ग्रेस नेताले चार तारे झण्डा उडाएर भने उहाँको निधनले हाम्रो पार्टीलाई अपूर्णीय क्षति भयो मानव गोली लागेर वर्षौँ बोल्न नसक्ने भएर बिजोगसँग सासधानी रहँदा कुनै क्षति भएको थिएन उनको निधनको खबर सुनेर मैले उनले भनेको सम्झेँ यो मुलुकमा जो गोली लागेर ठहरै मर्छ त्यही भाग्यमानी हो को भाग्यमानी छोटो यातनापछि मारिने मुक्तिनाथ कि बिजोगसँग बाँचिरहने वर्षौंसम्म रामेश्वर बाँदर मुडेमा ठहरै हुनेहरू कि बाँच्नेहरू नीलपाटीका शेरबहादुर देवा फेरि प्रधानमन्त्री भए पदलाई वैधता प्रदान गर्ने औपचारिक क्रिया खानु अघि नै मनोनित प्रधानमन्त्रीको हैसियतले एकतर्फ युद्धविराम घोषणा गरे माओवादीलाई वार्तामा बोलाए माओवादी बन्दीहरूका सारा खतखुन माफ गरेर छोडिदिए उनीहरूको पिठोमा राजा वीरेन्द्रको धाप छँदै थियो त्यसमाथि काङ्ग्रेस सरकारले उनीहरूका कृत्यलाई सदर गरेको छाप पनि लाग्यो उनीहरू देशभरि संगठन विस्तार गर्न र आफ्ना स्थानीय सरकार बनाउन लागे सरकार मुखदर्शक बन्यो गाउँ गाउँमा माओवादी जनसरकार भने ओडाओडामा किसान युवा स्वास्थ्य महिला भूपूसैनिक समिति र तिनका शाखा प्रशाखाहरू खडा भए हरेक गाविसमा सयौँ हजारौँ मान्छे माओवादीका विभिन्न सङ्गठनहरूका सदस्य भए जिल्लाभरिका चल्ता पूर्जा मान्छे विभिन्न तहका माओवादी भए माओवादीले भने उनीहरू स्वेच्छाले लागेका हुन् जनताले भने के गर्नु ज्यान जोगाउनै पर्यो सबै गाउँमा जनसरकार बनाइसकेपछि माओवादीहरूले जिल्ला जनसरकार बनाउने भए रामेछापमा जिल्ला जनसरकार बन्ने दिन आयो खेदुवाले रागा, भैँसी खेदे जस्तै माओवादीले गाउँ गाउँबाट मान्छे खेद्न लागे मन्थली सदरमुकामको बाटो हजारौं बाल वृद्ध बैला आतुरहरूलाई खेदे कोही उत्सुकता केही भए केही कौतूहलताका साथ सदरमुकाम सेना पुलिस प्रशासक नागरिक व्यापारी सबैले त्यो लस्कर हरे गठनका साक्षी एक पत्रकारलाई सिडिओले सोधे माओवादीले जनसरकार गठन गर्दा तपाईँलाई त मञ्चमै राखेका थिए अरे के के भन्यो बताउनुहोस् पत्रकारले भने माओवादीले यो रुटमा चल्ने बसहरू कब्जा गरेर मान्छे ओसार्ने उर्ती लाए सिडिओ कार्यालय र ब्यारेक बिचको मन्थली भन्ज्याङमा बस ठडियो पोहोर पुसमा रुकुममा पहिलो जिल्ला जनसरकारको घोषणा गरेका थिए त्यसले ल्याएको देशव्यापी तरङ्ग जिल्लाहरू छिचोल्दै भदौमा रामेछाप आइपुगेको थियो पत्रकारहरूलाई बोलाइएको थिएन हल्लाकै भरमा के, के जानु जस्तो लागेको थियो ऐतिहासिक घटना हो रिपोर्टिङ गर्नुपर्छ जे त होला भनेर जाने विचार गरे अरू चारजना पत्रकार साथीहरू बस चढिसकेछन् चौतिस सिटको बसमा एक भन्दा बढी मान्छे खादिए आदि सरों छत में उक्ले बस गुडन पाए थे स्प्रिंग पातो पतो भाँचे थाला पर्य हिड़न लगो खिमती को चौतारोनीर गराला हादर मूल बाो सेको पिठ्यू में बंदुक को गहनाली सजिए छापा मार किशोरी ने सोधेन्न गांव टोली हमी मंथली आया पत्रकार उनके हमीला कमरेड आकाश कहां हाजिर कराएं दुब्ला अग्ला कमरेड आकाश लुंगीर टी सर्ट ला सुको मल को, को बकारोमा गुंद्री में पलेटी मारे बस कई फूर्ती फार्ती केही वर्ष सेनामा काम गरेपछि छोडेर माओवादी भएका हुन् भन्ने सुनेको थिएँ मसिनो स्वरमा नम्रतापूर्वक बोल्थेँ भने मैले तपाईँहरूलाई कन्ट्याक्ट गर्ने गा धेरै कोसिस गरेँ तर सकिनँ तपाईँहरू आएर ज्यादै राम्रो गर्नुभयो ऐक्यबद्धता देखाएर उपस्थित हुनुभएकोमा हार्दिक आभार व्यक्त गर्छु म तपाईँहरूलाई प्रगतिवादी अग्रगामी मित्र शक्तिका रूपमा भोलिको महान अवसरमा उपस्थितिको लागि हार्दिक स्वागत गर्छु यो महान अवसरको वस्तुनिष्ठ प्रगतिवादी रिपोर्टिङ गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु उनले एकपटक खोकेर गला साफ गरे अलि पर हजारौँको भिड थियो तर हल्ला थिएन उनले थपे नेपालको सम्पूर्ण ग्रामीण इलाका अब सर्वहाराको महान र गौरवशाली नेपाल कम्युनिष्ट पार्टी माओवादीको कब्जामा आइसकेको छ हामीले पुरानो सत्ता ध्वस्त पारेर नया सत्ता स्थापना गरिसकेका छौँ अबदेखि तपाईँहरू नयाँ सत्ताको नीतिअनुसार चल्नुहोस् नयाँ सत्ता भविष्य हो पुरानो सत्ता दन्ते कथा हो कति भनेर उनी टक्क अडिए प्रतिक्रिया जान्न होला हामीहरूसँग आँखा जुताए हामीले पक्क परेर सुनिरह्यौँ अनि भने तपाईँहरू हाम्रो आधार इलाकामा हुनुहुन्छ हामी तपाईँहरूको सुरक्षाको पुरा जिम्मा लिन्छौँ निर्धक्क हुनुहोस् अब तपाईँहरूलाई हाम्रा छापामार कमरेडहरूले सुरक्षा दिएर लैजानु हुनेछ तपाईँहरूको आजको बास गेलोको साबा हुनेछ उनले हामीलाई चिउरा र दालमोठको खाजा खुवाए र आठजना छापामारको जिम्मा लाए सिमसिम पानीमा भिज्दै साबाँडा पुग्यौँ मुरीका मुरी भात पकाएर हाई स्कुलका कोठामा गुन्द्रीमाथि खनाइएको रहेछ ठुल्ठुला सिलाबरी डेक्चीमा दाल थियो दाल जति घट्यो कम्प्लिट मसला थपाउँ भन्दै नुन र पानी थप्थे टपरीमा हालेर काँचो भात र पनाइलो दाल दिएँ दाल चुहियो बाँकी रह्यो निम्तो भात भोक मिठो कि भोजन पेटभरि खाइयो हजारौँ हजारौँ मान्छे थिए सुत्ने के मेलो होला भनेर हामी बेचेन भयौँ बोल्ने कुरा थिएन हामीसँग लाम लागेर भात खाने जनता लखतरान भएर त्यही चरमा फत्राल्न लागे त्यो देखेर मैले मनमनमा मन भने पऱ्यो फेला पत्रकारहरू अब तिमीहरूको पनि यही गति त हुने होला नि होइन रहेछ छापामार चा। कमरेडहरूले हामीलाई एउटा घरमा लगेर सफा ओड्ने ओछ्याउने भएको खाटमा सुत्ने मेलो गरिदिए बिहान हाम्रा सुरक्षाकर्मी छापामारहरू हुलमुलमा हराए हामी सबैले हिँड्यौँ हाम्रो अगाडि पछाडि गोरेटमा देखेसम्म अटाइ न लस्कर थियो डेढ घन्टा उकालो हिँडेपछि फुलासीको पोखरी डाँडा पुग्यौँ त्यहाँ छापामारले जनाङ्गी एक मोटी दालमोटो चिउरा दिए फुक्याउँदै हिँड्यौँ अलि माथि भोटनागीमा एउटा मोटो प्लास्टिकको पाइपमा खुर्पाको पारोले छेडेका पालहरूबाट पानीका आकाश छुने फोराहरू छुटेका थिए तिनमा मुख थापेर जिउ बिजाउँदै हामीले मंथलीस जोड़ गांव माओवादी गतिविधि चर्क गांव में हम काम निके हमारा कार्यकर्ता का दु दुजना का टोली थे जो गांव गांव डुले स्वास्थ्य सरसफाई बचत कृषि साक्षरता का काम करते एकपटक मंथली छोड़े एक साथ डुले आंथे उन्को माओवादी भेट भैर द्वहो चिंजान थो गांव का खबर ल्याे कमरेड आकाश ने पठाया गाउँलेहरू खानेपानी बनाउने निवेदन लिएर आउँथे आकाश उनीहरूलाई फलानु गाउँको फलानु टोलका हाम्रा जनता भन्थे हामी कहाँ अरू पार्टीका मान्छेले पनि खानेपानी बनाइ माग्न मान्छे पठाउँथे जसले पठाए पनि हामी भेदभाव नगरी सम्भावना भएको ठाउँमा खानेपानी बनाइदिन्थ्यौँ खानेपानीसँगै हाम्रा अरू काम पनि सुरु हुन्थे त्यस इलाकाको बचतको कामको जिम्मा हाम्रा दुई दलित कर्मचारी मिनबहादुर रिजाल र टङ्कबहादुर घिमिरेलाई दिइएको थियो उनीहरू साप्ताहिक भ्रमणबाट फर्केर आए मैले सोधेँ के छ गाउँ गाउँघरको खबर मिनले भने टेकबहादुर नभएको वय यसपालि बाँचेर आइने थिएन अर्को साप्ताहिक यात्राबाट फर्केपछि मिनबहादुरले भने आफ्नै आँखाले नरबली देख्यो सर कसले कसलाई बलिदियो माओवादीले त होला माओवादीले होइन माओवादीलाई उसैको भतिजो पर्नेले ओहो कसरी मिनबहादुरले भने बिहान सबैले कुकुर काटे भन्ज्याङी र बासु बाजे भेटिए भने ओहो सर अरू यति सबैले कहाँबाट आउनुभयो आज यतै बास थियो कि हो डाँडाटोलमा बास बसेर आएको उनले हामीलाई आग्रहपूर्वक घरमा लगे भैँसी दुए स्टिलका माने गिलासभरि तातो दुध दिँदै भने हामी चिया किन्न सक्दैनौँ जे हो यही दुध हो सर दुध पाए चिया किन चाहियो बासुजी बुबा कता बुबा त यहाँ बस्नु यहाँ कहाँ बस्नुहुन्छ माओवादीले खुट्टा भाँचेदेखि यहाँ बस्नुहुन्न काठमाडौँमै बस्नुहुन्छ के गर्नुहुन्छ पशुपतिमा बसेर पुरेतको काम गर्नुहुन्छ अब मेरा घर बस्ने दिन गए भन्नुहुन्छ यता आउन मान्नुहुन्न हामीले त्यो टोलमा खानेपानी बनाएको सम्झे बासुका बाबु धनपतिले त्यसमा निकै मद्दत गरेका थिए हामी काममा आउँदा बस्ने घर उनकै थियो उनलाई माओवादीले राति उठाएर सङ्घारमा नलिहाड तेर्साएर सिलौटाले किचे एउटा नलिहाट भाँचेपछि अर्को नलिहाट पनि तेर्साउँदै थिए ते त्यही बेला हुरीले छानाको टिन खसाएर आँगनमा बजार्यो माओवादीहरूले सेनाले आक्रमण गर्यो भन्ठाने लौ आयो दुश्मन भनेर भागे बासुबाजेले भने यति बेला भइसक्यो सर रबैतै आएर खानुस् हामीले उनको औपचारिकता होला भनेर टार्न खोज्यौँ तर भित्र भात्र त्यो उन पाकिसकेको रहेछ भित्र मजेरीमा बसाएर खुवाए हामीले आफ्ना थाल माझ्न खोज्यौँ उनकी बुढीले खोसेर आफै माजिन् गाउँघरमा पनि हामीलाई अछुत जस्तो व्यवहार नगर्ने मान्छे पनि हुन त लागेछन् हामी बाटो लाग्यौँ बाटो मकैबारीभित्र छिर्यो मरीस सहोदर खत्री का संतान को लेनदेन विवाद दोसों पुस्ता में चलते रहेपक्ष मकईबारी बंदगीखे दाजूल भाईसंग ऋण लिख रहे भाई रा। ने बारी चलन करे गांवली मिला जुटे धनसिंह खत्री हुने खाने नै थियो उसका चार भाइ छोरामध्ये दुई भाइ सानैमा मरे धनसिंह मरेपछि बाँचेका दुई छोराका अंश बन्डाउँदा दुबईका भागमा खनिखोस्री गरे खान पुग्ने खेत्र बारी परेको थियो दुवै भाइका एक एकजना छोरा थिए एक, एक भाइको छोरो दाजु बिरे खत्री नामुद ज्वाडे भयो अर्को भाइको छोरो भाइ लिले खत्री नामुद फटा भयो बाह्र मासे खेलाउने इलम गर्यो र त्यही इलामले उभो लाग्यो दाजु बाह्र मासी इलम गरेर हुँदो लाग्यो उँदो पनि पातालै पुग्यो सारा सम्पत्ति बेचेर नपुगी च्यापुसम्म ऋणमा पनि डुब्यो भाइ हुने खाने भयो दाजु गरिब भाइले जग्गा जोड्यो दाजुले भएको जग्गा पनि उडायो बिरेका तीन छोरा भए नरबीर सन्तबहादुर र गोपाल हुर्कदै जाँदा तिमीले घरको थिति र बाबुको चालामाला बुझ्दै गए गाउँलेहरू भारतको मुसापानीको कोइला काम गर्थे सोह्र वर्ष पुगेको जेठो छोरो नरबीर उनीहरूसँगै हिँड्यो उतै खानीमा कोइला खन्दा खन्दै पुरिएर मऱ्यो भन्ने खबर आयो बिरेले कौडा हान्दै भन्यो तै धन्न बिहे गरेको थिएन बिरेले ऋण खोजेर भए पनि माइलो छोरो सन्तेको बिहा गर्यो घरको गर हरिभिजोक देखेर सन्ते बिहा गरेको छ महिनामै दलबहादुर थापाका साथ लागेर गुजरात पुग्यो अहमदाबादमा वर्षदिन गान गरेपछि काम र ठामको बिहु पायो अलिक राम्रो काम पाएर बेचराजी सहरमा पुग्यो तैं पसल में दिनको अठारा गंटा पाले को अठारह घंटा पाल जार पाए उस जोर खुकुरी जड़े भातग टोपी रमर में फिरने खुकुरी समेत भाग जार पी ती जिनेस उसका गोर्खा गोर्खाबहादुर का मुख्य प्रमाणपत्र बने उद्दिनभरि खुला पसलको ढोका पालेर राति त्यसैको बन्द ढोका बाहिर खबरदारीको काम गर्थ्यो रातिनेक थरी मान्छे आउँथे बेचराबाजी हिजडाहरूको प्रख्यात तीर्थ थियो हिजडाहरू पनि आएर उसँग गफसफ गर्थे पट्ट्यार लाग्दो रात बिताउन सजिलो हुन्थ्यो उनीहरू सारै जाति थिए सारै साथी थिए एक रात राजु हिजडाले भन्यो सन्तबहादुर भोलि तिम्रो विदा छ चलो बेचराजी देवीको दर्शन गर्न राजुसँग गयो मन्दिरमा शिरमा मुकुट हात र कानमा गहना र सुन्दर चारी लायकी, दुवै गोडा एकैतिर खसालेर कुखुराको चक्की रातो बालेमा सबार भएकी देवीको भव्य मूर्ति थियो गालामा लामो माला चार हात यिनै प्रख्यात देवीको नामबाट त्यस सहरको नाम रहेको सहर थियो राजुले भन्यो सन्तबहादुर हेर हाम्रो इष्टदेवी बहुचारा माताले चार हातमा तरबार त्रिशुल किताब अभय हस्त मुद्रा धारणा गरेकी छिन् मातालाई नमन गरेर दिल वरदान माग तिम्रो इच्छा पुरा हुन्छ उसले दुवै आँखा चुम्बिएर सम्पूर्ण मनोयोगले आफ्ना पीडाको समाधान माग्यो माता बाको रक्सी खानेर जुवा खेल्ने बानी छुट्याइदिनुहोस् ऋण तिर् नसकेर बारी बन्दकी परेको छ त्यो छिट्टै निखन्न पाउँ यताबाट फर्केपछि घरैमा खनी खोसी गरेर एक मानु खान सक्ने बनाइदिनुहोस् मेरी जानलाई छोराको रहेछ त्यो पुर्याइदिनुहोस् माता ऊ माताको प्रार्थनामा एकाग्र भएका बेला फिलामा चसक्क केले हो चिल्यो भनेर हात त्यहाँ पुर्याउँदा राजु हिजडा त्यो ठाउँबाट सुई तान्दै थियो उसका साथ अरू केही हिजडा पनि थिए त्यसपछि के भयो उसलाई थाहा भएन उस फिर्दा ऊ एउटा ठुलो कोठाको ओछ्यानमा सुतिरहेको थियो भित्तामा बहुचारा माताको ठुलो तस्विर थियो उठ्न खोज्यो सकेन ऊ अपरेसन भएर खसी परिसकेछे र हिँजडा समुदायको सम्मानित सदस्य भइसकेछ उसले हिँजडा टोलीको सदस्य भएर भारतका सहरहरूमा पाँच वर्ष नाचगान गरेर बितायो बडौ मुस्किलसँग भागेर नेपाल आयो नेपाल छोड्दा उसका जुगादारी उम्रेका थिए नेपाल फर्कना ती बिलाउन लागिसकेका थिए ऊ नलोग्ने मान्छे रह्यो नश्वास्नी मान्छे भयो वा मरिसकेछन् त्यही बेलामा माओवादी युद्ध सुरु भएछ ऊ आएको एकसाथैमा श्वास्नी माइत गएर फर्केर आइन उतै पोइला गहिरी अचेल ऊ झोक्राएर बस्छ घरबाट बाहिर निस्किँदैन दिरीले बाछन्जेल भन्यो मैले एक हजार रुपियाँ ऋण लिएको हो त्यो पनि सोह्र भाइ कौडा हातमा लिएको बेलामा तमसुख पनि त्यही एक हजार एघार रुपियाँकै गरेको हो कान्छा तैँले लेखनदासलाई तमसुख सच्यानुल एघार हजार बनाइस त्यो म तिर्दिनँ लिरीले भन्यो दाई तमसुख एघार हजार एघार रुपियाँको छ धर्म छोडेपछि मान्छेले जे बोले पनि हुन्छ मान्छेले बोलेको के भाव हुन्छ अड्डामा न त कागज बोल्छ दाई तिमीहरू मैले बोलेर के हुन्छ जुवा खेल्न दाजुले भाइसँग ऋण लिएको साँच्चो तम सुखमा ल्याब चेलाउने बेला भाइले दाजुलाई एका बिहानै भालेको सिधनसँग टन्न आइरक खुवाएर मताएको झनै सान्छु ठिक रकम कति हो र कस्तो कागज भएको त्यो जान्ने बिरी नै थियो गइहाल्यो अर्को थियो लेखनदास त्यो पनि मरिसक्यो एकजना लिले मात्रै जिउँदछ जो लिखत बमोजिन दाबी गर्छ टसमस गर्दैन अर्को थाहा हुने भनेको देउता हो त्यो बोल्दैन सैतिस सालको जनमत संग्राममा बिरेले बहुलवादी काङ्ग्रेसको निलो रङमा भोट हाल्यो लिले राजाको निर्दलवादी पहेँलो रङमा पार्टी फरक भएकाले दाजुभाइको बाजाबाज भयो हात हालाहाल आल पनि भयो बोलचाल बन्द भयो भात पानी बाराबार भयो स साल पर दाजू कांग्रेस भो भाई लाल्टी मै अड़चालीस साल के चुनाव में भी दाजू कांग्रेस नहीं भाई लाली जनमोर्चा भो बावन्न साल भाई लाली माओवादी भो माओवादी उसको सलाह में गांव चंदा रकम तोत्न ओ असूल करे बुझाऊ माओवादी को निके विश्वासशील कार्यकर्ता थी बेला बेलामा घर आउँथ्यो पैसा बठुलेर माओवादीलाई बुझाउन जान्थ्यो तर माओवादीका नाममा उठाएको पैसाको ठुलो हिस्सा आफैले राख्दो रहेछ त्यो धन्दामा लागेपछि काठमाडौँमा सटरवाला घर किनेर बहाल थालेको कुरा गोप्य राखेको थियो माओवादीले थाहा पाएर उसको त्यो नयाँ घर हरण गरे उसलाई कारवाही गरेर श्रम शिविरमा राखे सजाय भुक्तान गरेर लिले फेरि माओवादीकै कार्यकर्ता भएको थियो गाउँबाट लामै समय बेपत्ता भएर हालै फर्केको थियो त्योभन्दा पहिले त्यही गाउँमा माओवादीले एकै रात चारजना मान्छे मारेका थिए ती चारजनामा उसको दाजु बिरे पनि मरेको थियो गाउँलेहरूले भने भाइ माओवादी हुनाले दाजु र गाउँले मराउन उसैको हात छ बिरेको कान्छो छोरा गोपाल तिन वर्षपछि कलकत्ताबाट आयो उर्न लिएर लाहुर गएको थियो खासै कमाई नगरी आएपछि उसले थाहा पायो बारीकाले जबरजस्ती चलन गरेको रहेछ बालाई माओवादीले मारेछन् माइलो दाजु हिँडा भएछ र हावा फुस्केछ बाउजू पहिला गएछ उसले आफैलाई सोध्यो मेरो लागि नेपालमा यो गाउँमा यो घरमा के छ आज त्यही रिन्धनको पूर्वपक्ष गरेर छिनोफानो गर्ने सल्लाह रहेछ लिलिए भने भतिज अब जे जसो भए पनि हामी मिलेर बोक्छौँ हाम्रो पार्टीको त्यही सन्देश लिएर कुरा मिलाउन कमरेड फ्युजन पनि आउनुभएको छ मलाई हाम्रो महान गौरवशाली पार्टीको आदेश पनि गाउँमै बसेर पार्टीको काम गर्नु भन्नेछ म अब घरै बसेर पार्टीको काम गर्छु आज यो बारीको मकै भाँच्न मान्छे पनि राखेको छु मलाई तिमीहरूको माया लाग्छ अलिअलि मकै तिमीहरूलाई पनि दिन्छु गोपाल माओवादीले उसको बाबुको हत्या गरेको सम्झिरहेको थियो त्यही आवेशमा उसले खुकुरी उजाएर भन्यो मकै होइन मलाई खुनको बदला खुन चाहिन्छ चा। मन परिबोल्दै उसले भन्यो माओवादी तैँले मारेका जनता जति सबै गद्दार चुराकी सेनाले मारेका गद्दार माओवादी जति सबै महानसहित टाका भाग्यो पतिजोरी पछाडिबाट मार हान्यो गर्दन अलिकति चुकेर खुकुरी पातोमा बज्रियो हाम्रो होस उड्यो लिले त्यो चोटले ढलेन गोपालले फेरि हान्यो तै पनि ढलेन लिले कराउँदै कानलै कानलाई तल्तेर हामफाल्दै भाग्न थाल्यो गुहार गुहार मार्यो गुहार गोपालले चोट थप्दै लखेट्यो गरहरूमा मकै भाँच्न आएका मान्छे थिए लिले कि आमा र दुलाई रुँदै कराउँदै उसका पछि कुद्न लागे आमाले सबैसँग गुहार मागिन् तर कसैले गुहार गरेन दुलाई पनि चिच्याउन लागि गुहार गुहार लौन उनीहरूको गुहार र क्रन्दन सबैले सुने लिले तिन कानलाई मुनिसम्म रुँदै कराउँदै गुहार मागेर भाग्दै गरेको र गोपालले लखेड्दै खुकुरीले हानेको सबैले देखे कसैले बचाउन एक शब्द बोलेन सबैले त्रासद दृश्य हेरिरहे कतिले मनमने भने ठिक्क पऱ्यो आत ताईलाई गोपाललाई भैरव चढे उसको अनुहार र आँखा विकृत भए कसरी उसँग आँखा जुधार हेर्ने आँट पनि गरेन लिलेको पिठ्यौँ नारी पाखुरा कुम छिया छिया भए लिले ढलिसकेपछि पनि जिउँदै थियो चितकार गर्दै थियो मरेनी आमा ऊ हात जोडेर प्राणदान माग्दै थियो त्यही मौकामा गोपालले तह मिलाएर हान्यो लिलेको टाउकोलाई गिडबाट छुट्याएर खुकुरी माटामा गाडियो कमरेड फ्युजनले कुन सडकको स्वइङकुचा ठोकिसकेछ गोपालले विजयी मुद्रामा चारैतिर हेऱ्यो लिलेकी आमा पत्नी र अरू रमितिहरूले टाउको छिनिएको खसी जस्तो बर्याक बर्याक गरिरहेको लिलेको धड़ला हेरे गोपाल ने एकएक झमटे लीले कि आमा कुछ लीले को चुल्टो समीले धड़मा बजारियों उसके खुकुरी को रगत मकई का पात में पुछ्य दाप में हा भिर् गर्ज्यो अब मेना में नवे सशस्त्र में वर्ना गए कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको जगदीश घिमिरेको आख्यान सकसको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क लगायत देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ हामी श्रुति सम्वेगमा जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौ सकसको वाचनका अबका केही पृष्ठहरू हामीले उस्तै खालका वाचन भएकोले छोडेका छौं र अब वाचन शुरू हुन्छ पृष्ठ दुई सय सन्ताउन्नबाट मन्थले पुगेको थाहा पाएदेखि कुमारीलाई सम्झेर मेरो मुटु धड्किन लागेको थियो छड्किन लागेको थियो त्यहाँ पुग्दा मैले कुमारीलाई झन् सम्झेँ अस्पतालमा काम गर्दै होन् कस्थी हो एक एकपटक देख्न पाए, तर कुमारीले मेरो यो विजेक नदेखि देखे, देखे पनि के चिन्थिन् र मेरा पाँच महिनाका दारी लट्टा फोहोर भाङला परेका लुगा नरकङ्काल तराब त्यसमाथि आँखामा पट्टी मलाई कसैले पनि चिन्ने अवस्था थिएन पेट पेटभरि भात खान दिएपछि रामेछाप लैजान त्यही बाटो ओह्राले मैले फेरि कुमारीलाई सम्झेँ बजार कटेपछि मेरो आँखाको पट्टी खोलिदिएँ मैले फेरि संसार देखेँ टाढारका खेतहरू मच्छी डाँडी मन्थली गाउँ र सुनार पानीको सल्लेरी वन सुकेको रन्जोर खोला खेतमा टक्राक टुक्रुक बन लागेका घर डाँडापाखाका वन बन, वनस्पति खेतमा धान काटिसकेर पुन्यौ लागेका छन् कतै दाई छ मान्छे गरिब छन् तर स्वतन्त्र छन् म परतन्त्र छु मैले यति महिनापछि आज संसार देख्न पाएँ रामेपे हो के होने ईन मेरे दिमाग में कुमारी बाहे आना छोड़ो म उन भेटना जान जान झन व्याकुलस मैं उसको स्वर कहीं सुन सुन्न पाए चिंथे चीन चिने पूजा करते उस कसो गयो तर ऊ मेरू देवदूत बनो नारीवरले भन्यो भाइ बधाई छुटेर जान लाग्नुभयो राम्रो बाटोमा लाग्नुहोला सफल जिन्दगीको कामना छ भाइ मैले तपाईँलाई गरेको व्यवहारलाई मैले होइन मेरो परिस्थितिले गराएको भनेर क्षमा गर्नुहोला राम्ररी घर पुग्नुहोस् भन्ने कामना गर्छु मैले सुनिरहेँ उनले लामो सुस्केर हालेर भनिन् आफू त फसिहालियो निस्कने कुनै उपाय छैन मैले बुनेको यो सानो रुमाल चिनु लिएर जानुहोस् दुःखी दिदीलाई सम्झाउनु होला उसले उसने मेरा हाथ में रूमाल राखीदी धन्यवाद दीदी तब्री बस्कोरा भावुक भें उसको स्वर भी भावुक उसले मलाई महोदन दिन कंचटट में आने लाएर बयान कराएक थी बिहान साढे नौको घन्टीसँग एउटा आवाज आयो लौ उठ उसले मेरो हतकडी अगाडि ल्याइदियो उसले सधैँ भन्ने जस्तो तँ भनेन तिमी भन्यो सिपाहीहरूले मलाई भ्यानमा हालेर सुताए गाडी चल्यो एयरपोर्ट लगे ए यसलाई सेन्ट्री पोस्टमा लगेर राख्दे मलाई एक ठाउँमा उभाए एउटाले बुटले मेरो बङ्गारमा एक एक दिएर भन्यो कुरा बुझिस् अय बाबा म ढलेँ मलाई आफ्नो टाउको टुक्रा टुक्रा भएर छरिए जस्तो लाग्यो एकलाङ बङ्गारा हलिए जिब्रो काटियो बुकबाट रगत आउन लाग्यो कता थोक्नु टाउकामा खोल र आँखामा पट्टिया थापत छ तलमाथि पऱ्यो भने फेरि हान्ला पनि डर छ घिन मानि मानि रगत निले, अर्को टोलीले मेरो जिम्मा लिएछ नयाँ टोलीको अफिसरले सोध्यो तपाईँलाई धेरै अप्ठ्यारो भएको जस्तो छ के भयो डराई डराई मधुरो स्वरमा भने मलाई ल्याउनेले पिटे सर ओहो ल रुमाल लिनुहोस् मतपट रगत बगेको छ पुस्नुहोस् उसले मेरो रगत पुछी पनि दियो हातकडी अगाडि लागेकाले आफैले पनि पुछे सोधेँ कता थोकौँ सर उसले मद्दत गर्यो यी मलाई उचालेर जहाजमा चढाए भुइँमा लडाएर खोट्टा बाँधे जहाज उड्यो कता लैजान भन्ने छटपट्टि भयो बीस मिनट बीस दिन जस्त बसो मंथली हो, हो कि जस्त आशा जाग्यो मैं ओहाले पकड़ा लिखे मेरे जिंसर नगद फिर्ता दिए अब तकने भें कि भाई लत्र मेरा सामन किर्ता कैप्टन प्रधान को आवाज आयो शरद जी कहो बाटो में मंथली नहाजभरी ग्रेनेड रहे, रहे दुईटा ट्क्टर में लोड करे लगे उन्का पाए ब्यारेक एक कोस भर पड़े बजार को बाटो जानु मैं डोरा लगे ब्यारेक जाने बाटो में हम संस्था को अस्पतालक छे त्यसको उकालो जस्तो लागेर सोधेँ संस्थानी र पुगेको, हो डोर्याउने सिपाहीले ब्यारेक सोधेको भन्ठान्यो संस्था रको उकालो हो अब ब्यारेक धेरै छैन मन्थले पुगेको थाहा पाएदेखि कुमारीलाई सम्झेर मेरो मुठो छड्किन लागेको थियो त्यहाँ पुग्दा मैले कुमारीलाई झन् सम्झेँ अस्पतालमा काम गर्दै ओलीन् कस्ती ओलीन एकपटक देख्न पाएँ तर कुमारी ने मेरे बिजोक बिजोग नदे उन्थ देखे, देखे पनी के चिंन रेरा पांच महीना का दारी लट्टा फोहर भैंग्ला लुगा नरकंकाल धराप जीव मैं फिर संसार देख टार का खेता मच्छी डाड़ी मंथली गांव र सुनार पानी को सल्ले वन सुको रंजोर खोला खेतमा बन खेत में टक्रक टकरू बन लगे घर डांडा पखा का वन वनस्पति खेत में धान काटी सक्यों लाग कत दाई छे गरीब तर स्वतंत्र म परतंत्रु मैं ये महीना आज संसार देख पाए राम सापे कि होने वो ता मेर दिमाग में कुमारी भाई कई भी आना छोड़ो म उन भेटना झनझन ब्याकुलुगाएं मान्थली ब्यारेकबाट बारे दुईजना बन्दी थपिएका थिए उनीहरू सिपाहीसँग फटाफट हिँड्न लागे मौनिरको सारमा हिँड्न कोसिस गर्न लागे बन्दी भएदेखि हिँडेको थिएन शरीर फतक्कै गल्यो साह्रै गाह्रो भयो हरेक दस पन्ध्र मिनटमा लड्थेँ बाटो छेउका काँडाले कोरेर मुख परि काउ भयो बिस पच्चिस ठाउँमा लडेर बल्ल तल्ल बाबिया उकालो सकियो त्यहाँ पुगेर लडेपछि उठ्नै सकिन पसारो परे सिपाहीले सेटबाट फोन गरेर भन्यो एउटा कैदी हिँड्न सक्दैन साप कुन चाहिँ काठमाडौँबाट ल्याएको त्यहीँ गोली हानेर मार्दैन त साले आतङ्ककारीलाई उताको गर्जन सुने त्यही बेला एउटा उतै जाने मोटरसाइकल आयो रोकेर मलाई त्यसमा चढाए पछाडि एउटा सिपाही बस्यो ब्यारेकमा पुर्याएर रा, राति पेटभरि खाना दिएर सुत्ने ठाउँ देखाइदिए दे मलाई राखेको कोठाको भित्री भागमा एउटा बन्दीलाई पिट्ने कर्मकाण्ड सुरु भयो निकै बेर चल्यो मलाई पनि कुट्ने हुन् कि भन्ने त्रास भयो तर कुटेनन् केही महिना अघि एउटै छापामार युवतीलाई बन्दी बनाएर ल्याइएको रहेछ भैरवनाथ गण्डकी दिदीलाई जस्तै साबित गराएर सेनाको सेवामा लगाइएको रहेछ अलि होची तर बटारियाका हातपाखुरा भएको ज्यादै बलियो त्यहाँ ल्याएका केटी र केटा कैदीलाई कुट्ने उसैको प्रमुख दायित्व रहेछ भोलिपल्ट बिहान मलाई मेजर शर्माले भेटेँ मैले उनलाई आफ्ना उनै कुरा बताएँ उनले भने तपाईँ निर्दोष भएको पाइयो त्यसरी छोडेको तर तपाईँले हामीलाई मद्दत गर्नुपर्छ मलाई आतङ्ककारीहरू सुनाइदिनुहोस् मैले भनेँ म माओवादी होइन मेजर साहब म कसरी तपाईँले भनेको मद्दत गर्न सक्छु र लामो भाषणको अन्त्यमा हुन्थ्यो भने तपाईँ जानुहोस् तर हामीलाई सहयोग गर्नुपर्छ नि त्यति सजिलै छुटेको महिला विश्वास भएर न पक्राउ खाएको विश्वास थियो न छुटेको विश्वास भयो सबै सपना जस्तो लाग्यो जान्नेहरूले जीवनलाई सपना भन्छन् किन यसो भनेको होला जस्तो लाग्थ्यो हो। आज मलाई आफ्नै अनुभवले जीवन सपना हो भनिरहेको थियो के म छुटेको साँच्चै हो मेरो चुन पुनर्जन्म भएको जस्तो लाग्यो म कुमारीलाई सम्झेर बेग्र भएँ त्यो दिन बिहिबार रहेछ रामेसापमा हाट लागेको थियो जतात मंचल देखें मता ठूल डर ने छोप्य कहीं लोग्ने मंसंग ठोकिए क्वास्ेस म हाट को रमिता भाई जिसक में भी सिही देखना लगे आर्मी वा पुलिस देखिए म गलित पलित उ एकजना पुलिस देखे सहजना देखे जो लकड़न आया उन जो ला चिया खाचा खाए, कपाल काटे, दारी काटेँ सेलुनको ऐनामा मैले आफूलाई चिनिनँ एक दुईजना चिनारू भेटिएँ तिनकै साथ लागेर बल्ल तल्ल मन्थली पुगेँ डेरामा गएर बोलाएँ कुमारी ए कुमारी कोठा बाहिर निस्केर मलाई देख्ने बित्तिकै कुमारीले भनिन् आम्मै शरद मलाई गुवामलाङ्ग अँगाला हालिन् र बेहोश भएर लडिन् उनलाई उठाउन सकिनँ केही बेर आफै बिहुजेर बक्कान छोड्दै भनिन् मलाई छोडेर किन बेपत्ता भएको उनी बिरूप बाँकी रहेछन् दुब्ली निन्याउरी म आफ्नोभन्दा उनको अनुहार देखेर विरक्त भएँ बाचेर आए भन न एम राज कहाँबाट फिर्ता आएँ उनले मलाई रातभरि सोधिरहेन् मैले बताइरहेँ उनले भनिन् तिमीलाई पक्रेर लाने बित्तिकै आइतमानले रामेश्वर सरलाई फोन गरेछन् उहाँले सेनाले समातेर लग्यो भनेर सारा मानवाधिकार संस्थाहरू युनाइटेड नेसन अखबारहरू र जहाँ जहाँ पर्छ खबर गर्नुभयो भन त यी दिनहरू मैले कसरी बिताएँ होला तिमी कल्पना पनि गर्न सक्दैनन् सबैले भन्थे तिमी एक अवश्य आउँछौ तिमी आयो आखिर कगो तो तिम्मी कं लगो के गो मैं छोटकी में काल कोठारी को बयान को करे थोड़े बताए धीरे बताइ टाटो जवाब दिए उन्नी मत यातना दिए चिंतित थे भाषा कुटपिट करेन मबाई कुरा नोटबुक में लिख् पढ़े ओ कालकोठारीबाट फर्केपछि मेरो पनि ढाडमा सधैँ सिलिङ हुन लाग्यो मैले जवा मर्द माओवादीले भनेको सम्झिरहेँ मलाई लाग्यो कसैले मेरो ढाडमा सदाकाल साइलेन्सर लागेको बन्दुक ताकिरहेको छ त्यो कुनै पनि बेला फ्याट गर्छ र म ठहरै हुन्छु म पछाडि फर्केर नहेरी हिँड्न नसक्ने भएँ दारी पालेको मान्छे देख्नै नहुने भयो पुलिसजनाको अनुहारमा पनि मलाई पक्रने दारीवालाहरू देख्न लागे उसै पनि डरले काम छुट्थ्यो कता भागौँ जस्तो लागेर बेचाइनु हुन्थे यो कुरा थाहा पाउलान् भनेर साथीहरूसँग हिँड्न छोडेँ राति कोठामा एक्लै बस्न नसक्ने भए कसरी ढोका डक्टरका आयो भने थर्कमान हुन्थे पिसाब लाग्यो भने पिसाब पिएको सम्झन्थे सधैँ जिउ भारी हुन र कपाल दुख्न लाग्यो म चरम यातनाबाट बाँचेर आएको थिएँ मलाई फेरि कालकोठरी जानु यातना काल बोग्नु सेना वा माओवादीको आक्रोशमा परेर मर्नु थिएन मैले पहिले जस्तो बाहिर गएर चिया खान साथीहरूबीच हाँसखेल ठट्टा गर्न छोडेँ आत्मकेन्द्रित भएँ जीवन र जगतप्रतिको दृष्टिकोण बद्लियो धेरैजसो आफ्नै कोठामा कोरिएर बस्न लागे मलाई आफ्नो नोटबुकमा संस्मरण लेख्ने बाहेक केही काममा पनि मन लाग्न छोड्यो मेरो संसार साँगुरीएर सोच्ने र लेख्ने कुरामा सीमित भयो मलाई मानसिक सन्तुलन गुमायो भन्न लागे कुमारीले भनिन् मान्छे तपाईँको कस्तो कस्तो कुरा काट्छन् मैले भने मेरो पीडा मलाई थाहा छ काटे काटुन म के गर्न सक्छु आफ्नै अस्पतालका डाक्टर सुमनसँग परामर्श गरे उनले सामान्य ओखति दिएर भने सबै नर्मल छ चिन्ताले गर्दा तपाईँलाई यस्तो भएको चिन्ता छोड्नुहोस् ठिक हुन्छ जसले पनि चिन्ता नगर्नु भन्ने उपदेश दिन्थ्यो मलाई अचम्म लाग्थ्यो मान्छेले रहरले चिन्ता गर्छ र सजिलै छोड्न सकिने कसले चिन्ता समय बस्थ्यो चिन्ता किन समस्या हुन्थ्यो चिन्ता त डुब्न लागेको मान्छेले झुन्डिएर बाँच्ने त्यान्द्रो हो त्यो त्यान्द्रो फुस्कियो भने मान्छे डुब्छ डाक्टर सुमनको उपचारले मलाई अलिक सुधार भयो विषय भएन म सधैँ झोक्राएर बस्न लागेको देखेर सुशीलले भन्यो एक्चुली डाक्टर अहमदलाई फुक्न लाउने हो कि एमबिबिएस पास गरेका सरकारी डाक्टर अहमद अस्पतालमा आउनेहरूको दीर्घरोग खास गरी मानसिक रोग फुकेर पार्न नामी थिए यो गरिब पहाडमा निजी क्लिनिक चलाएर कमाउन नसकिने हुनाले रामिचापमा कहिल्यै कुनै डाक्टर बसेन याको के दरबंदी का डाक्टर रुकी काठमंडों के निजी क्लीनिक में उन्थे किी विदेश में पढ़् वा काम करते डाक्टर अहमद अपतकाल में रामेाब जिला अस्पताल में आया बारह का डाक्टर अहमद के रामेापमें जवानी गुजारे श्यामो मध्यम कद भुड़ी पुलटुक्क निस्क मधुर और स्वर डाक्टर अहमद ने कई बच्चा येनं बीच में एक दु वर्ष सरुआ भर अंत गए गणतंत्र आएप रमेशाबेन्शन पकाए तिहार सुनीता कार्की को हाथ भाईटीका ला टुटाएन उनी पहिलोपटक आउँदा रामेसा बजारमा हल्लखल्ल भयो अहमद भनेको त अछुत मुसलमान हो यसको पानी चल्दैन यसलाई घरमा पस्न दिनुहुन्न योसँग छोइएर औखति गर्नुहुन्न यसलाई नारी समाउन कसरी दिने नारी मात्रै हो र डाक्टरले त पेट छाती र पिठ्यौँ पनि छान्छ तर मान्छेले बिस्तारै बोझे यो मुसलमान त महाभारत र रामायणका कथा पो डाक्टर अहमदले पण्डित रामप्रसाद नेवानीलाई बोलाएर भने गुरुजी तपाईँलाई कुनै हिन्दू धर्मग्रन्थ चाहिन्छ भने भन्नुहोस् मसँग होला पण्डितले ग्रन्थका नाम टिपाइदिए ती ग्रन्थ उनीसँगै रहेछन् पण्डितलाई उपहार दिए पण्डितले जीवनमा कसैबाट यतिका किताब उपहार पाउने कुरा सपनामा पनि चिताएका थिएनन् उनी भन्दै हिँडे मलाई डाक्टर अहमदले पाँच हजारभन्दा बढी मोल पर्ने संस्कृतका किताबहरू सित्नै पो दियो है यो डाक्टर त नाम मात्रैको मुसलमान रहेछ कान त हिन्दूको गर्छ डाक्टर अहमद लागो बाघो छारे छोप्ने र बेहोस रोगीलाई पहिले डाक्टरी उपचार गर्थे त्यसले विषेक नभएकालाई फुकपाक गरेर निको पार्थे रात रातभरि पनि फुकपाक गर्थे बोकर ल्याने गरीब रोगीला उसको घर में गर फुक्त दु चार कोष उलो पैदल जाना गाँव मंदन गरीब धनी भेदभाव करे पचीसंग एक पैसा भी फीस लिंन थे फुक निको रोगी का आप्रह करें उन्थे घर में बनाई घिवना पठाइद अरुण चाहे अस्पताल में शीतने ओखत दियम थो तर ओखति नै हुँदैन थियो के दिनु गरिब जनता किनेर खान सक्दैनथे सयमा पचास रोगी फुक्पा गरा गराउन आउँथे उनी तिनलाई फोकेर निको पार्थे तर उनले अस्पतालको बेडमा र डाक्टरको कोठामा कहिल्यै फुकेनन् बाहिर ल्याएर फुक्थे फुक्ने तरिकाहरू आफ्नै हुन्छन् हाम्रा झारफुकीहरू सुनिने गरी सी सी गरेर लामो सास तान्छन् र फु फु गरेर फुक्छन् कोही बुढी र माइली आउनाले कञ्चट दबाएर फुक्छन् कोही मरिचपाएर फुक्छन् कोई बच्चा जन्म गाए कंबर में रेल को टिकट बांधे फुक्सं भारत तीर्थयात्रा जाने का रेल को टिकट जोगा ल्या रेलभंदा चाँड़ो होने मंथली में जहाज चलना था जहाज के टिकट भी कंबर में बांधना लाए थे कोई कचरा में पानी हाद पानी कर्दले काट मंत्री फुक्ते कौंथेस उल्टा करने भादा रहे पल्लो गाउँमा पचास नागेका अत्यन्त धर्मनिष्ठ स्वयंपाकी बिदुर झारफुकेछन् झारफुके बा भनेपछि नचिनिएकोै छैन तिनले फुकेपछि जस्तै माइग्रेन भएका आइमाईको पनि कपाल दुख्ने रोग चट्टिएको हुन्छ पति प्रदेश गएका जवान महिलालाई माइग्रेन भन्ने आधा कपाल दुखने रोग बढी लाग्दो रहेछ कि हो त्यस्ता महिलाहरू उनलाई फुकाउन लाम लाग्छन् गाउँमा सबै उनका नाता परे छन् आमा सानिमा भाउजू बुहारी छोरी नातिनीहरू सबलाई उनले फुकेर रिजाएका छन् उनको फुक्ने तरिका गजबको छ फोकी माग्न आउने महिलालाई थाहा छ चोलाको तुन अलिकति खुकुलो पारेर एउटा स्तनको मुन्टो यसो अलिकति बाहिर निकालिदिनुपर्छ झारफुकी बाद त्यता आँखा लाउँदैनन् चिम्लिन्छन् आँखा चिम्लिएको चिम्बे उनी त्यो मुन्टो यसो बुढी आउला र चोरौलाले च्यापेर खेलाउँदै फोक्न थाल्छन् जा। कुनै उपायले निको नभएको कडाभन्दा कडा माइग्रेनको वेदना झारफुकी बुढाले एकै मिनटमा चटक्कै निको पार्छन् बढीमा तिन मिनटमा त्यो सेवा बाबत बुढालाई केही दिनु पर्दैन अहमत डाक्टरको फुक्ने तरिका बेग्लै छ उनी मन्त्र जपेर बिरामीको कानमा फु गर्छन् उनले सास तानेको सुनिँदैन तर फुकेको सुनिन्छ म पनि सुशीललाई साथी लिएर डाक्टर अहमदसँग फोकी माग्न गए मैले आफ्नो डराउने तर्सिने ढाड सिलिङ बिलिङ हुने रोग बताएँ डाक्टर अहमदले भने माटोको भुँडकोमा एक माना शुद्ध तोरीको तेल र पसलबाट अलिकति कोराको कपडा ल्याउनुहोस् साँच पर्यो उनले मन्त्र जप्दै दियो बाली कोरा को कपड़ा सलेदों जस्तु बनार बत्ती में जोसे मैं तेई में हेरू मैं तो बत्ती में मा याम को झाक्रो फिजाए राक्षस देखे डाक्टर फुक्त गए फुक्त गए तो राक्षस बिस्े डो पूरी डड़ी सके बल्ल मेरे शुद्ध आय उनके सात घंटासम फुक करे बिहान तीन बजी तीर फुक करोजा पता दीदी पानी ठावे सेलाइन तोड़ लगे कोरारा कपड़ा को झुम्रो माथिदेव तलसम डड़े खरानी नहीं तो डो कालो हामी बिहान फर्क्यौँ त्यसपछि एकपटक तिनको सोह्र मेरै डेरामा आएर त्यसै गरी रातभरि गरेँ रामेछापमा डाक्टर अमरले निको पारेका मान्छे धेरै छन् तर मलाई निको भएन मैले फेरि डाक्टर सुमनसँग सल्लाह गरेँ उनले दबाई फेरेँ त्यसले पनि खासै छोएन अनि उनले भने एकपटक काठमाडौँ गरेर डाक्टर शर्मालाई देखाउनुहोस् म चिठी लेखिदिन्छु मन्थलीमा हल्ला चल्यो दोरम्बामा ठुलो घटना भयो धेरै माओवादी मारिए दोरम्बा अनकन्टारमा छ मन्थलीबाट दुई दिन लाग्थ्यो मोटर कतैबाट छुन्दैन थियो माओवादीका गढ यस्तै विकट ठाउँमा हुन्थे उनीहरूले युद्ध थालेकै बेलामा दोरम्बा निकट बेथान चौकी र अलि पछि दोरम्बा चौकी पनि कब्जा गरेका थिए युद्ध विराम थियो दाङको हापुरीमा शान्ति वार्ता हुँदै थियो सेना ब्यारेको पाँच किलोमिटरभन्दा घेराभन्दा बाहिर नजाने सम्झौता थियो त्यस अवस्थामा त्यो घटना अत्यन्त अप्रत्याशित थियो घटना को भोलीपल्ट रामेशाब का मेजर शर्मा और उनका एक बस सिही मंथली संस्था को गेट में ओर गेस्ट हाउस को एटा कोठा में बसे उन्नी एवं गोड़ा में क्रेप बैंडेज बांधे खोच्या हिड़ थे सीडीओ रीएसपी भी हस्यांग फस्यांग आए तीं संस्थाको खुला ट्रेनिङ हल र आँगनमा सत्तरी असी जना सिपाही बन्दुक र बन्दोबस्तीका सामान बिसाएर बसे उनीहरू दोरम्बामा माओवादीको हत्या गरेर आएका रहेछन् आँगनभरिको भिजेका लुगा सुकाए बाफ उडेर वातावरण दुर्गन्धित भयो जिउ र लुगामा टाँसेर जुका टिपेर फ्याँक्न लागे काँच लागेका काँडाले गोएका गोडा मर्केका सिपाहीहरू कनाउँदै कोच्याउँदै घाममा बसेर मलम लागे त्यतिका सिपाहीलाई मन्थली ब्यारेकमा सुत्ने ठाउँ थिएन त्यो रात उनीहरू संस्थाको खुला ट्रेनिङ हलमा सुते मेजर मात्रै ब्यारेकमा सुते यत्रो काण्ड गरेर आएका सिपाही मन्थली संस्थामा गए बस को देखे सुराकी का आंखा ठूला भे उन्ले संस्था से सांटकांट देखे रिपोर्ट करे हम रिपोर्ट माओवादी कहां पुगो तथ्य के मौरी बौरीघार कांडि नई ब्यारेकले गेस्ट हाउस को समिति कब्जा कर श्रुति सम्वेकमा यतिन्जेल तपाई जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ हवस् त अर्को साता हामी सकसको अर्को श्रृङ्खला लिएर आउनेछौँ त्यो अघि शुक्रबारको श्रुति सम्वेगमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनाउनेछौं तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बुलबुल बिदा विदा चाहन्छौ शुभरात्रि